सपानीमा तिमी आउँदा टोलाउँछन् आँखाहरू सपानीमा तिमी आउँदा टोलाउँछन् आँखाहरू कल्पनामा महराउँदा टोलाउँछन् आँखाहरू सपानीमा तिमी आउँदा टोलाउँछन् आँखाहरू कल्पनामा हराउँदा टोलाउँछन् आँखाहरू जुन हो कि चन्द्रमा हो छुट्याउनै गाह्रो पर्छ जुन हो कि चन्द्रमा हो छुट्याउनै गाह्रो पर्छ तिमीतिर नजर लगाउँदा टोलाउँछन् आँखाहरू कल्पनाम हराउँदा टोलाउँछन् आँखाहरू नालायक सन्तानले जन्म दिने आमाबालाई नालायक सन्तानले जन्म दिने आमाबालाई बुद्ध आश्रम पठाउँदा टोलाउँछन् आँखाहरू कल्पनाम हराउँदा टोलाउँछन् आँखाहरू म भगवान् खोज्दै हिँड्छु हरेक मन्दिरभित्र म भगवान खोज्दै हिँड्छु हरेक मन्दिरभित्र पत्थर मात्र भेटाउँदा टोलाउँछन् आँखाहरू कल्पनामा हराउँदा टोलाउँछन् आँखाहरू यतायातले मलाई पागल बनाएको बेला यता यादले मलाई पागल बनाएको बेला तिम्रै तस्विर मुस्कुराउं टोलाऊ आका तिम्री तस्वीर मुस्कुराऊा टोला नाका कल्पना हरा टोलाऊा सपनी में तिमी आऊलाऊ नाखा कल्पना हरा टोला चलछ आफ्नो मायालो टाढा जाँदा हामीलाई यस्तो खालको आवाज हुनसक्छ तरै पनि तपाईँ र मैले मनलाई सम्हाल्न सक्यो भने हाम्रा वास्तविक त जीवनको कहानीलाई हामीले सपनामा डोलाउन खोज्छौँ अनि सपनामा आउँदा ती आँखाहरू टोलाएर आखेका हुन्छौँ हामी कल्पनामा हराउँदा हाम्रो आँखाहरू टोलाउन पुग्छन् त्यही मायालुको यादमा त्यही मायालुको सम्झनामा तपाईँ र मेरा यादहरूले आँखालाई हाम्रा ती तस्बिरहरूलाई हेरिराख्दा हाम्रो आँखाहरू टोलाउन पुग्छन् जुन जुनलाई हेरिराखेका हुन्छौँ हामीले अँधेरी रातमा ती जुनहरू पनि टुट्न पुग्छन् हाम्रो आँखाबाट यी नजरहरूबाट प्रिय मित्र तपाईँलाई पनि यस्तै आभास हुनसक्छ सपनामा तिमी आउँदा टोलाउँछन् आँखाहरू कल्पनामा हराउँदा टोलाउँछन् आँखाहरू यता यातले मलाई पागल बनाएको बेला तिम्रै तस्विर मुस्कुराउँदा टोलाउँछन् आँखाहरू कल्पनामा हराउँदा टोलाउँछन् आँखाहरू नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको परिखाइमा बस्नुभएका तपाईँ सबै आज पनि आइसकेका छौँ दर्पण पारीका मित्र राजसँगै मछु छु तपाईँकै मनभित्रको साथी साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँचमे गार्स सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो साथ सुनिराख्नु भएको छ सँगसँगै तपाईँले हामीलाई ब्लग पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रमलाई कार्यक्रम मेरो रचनाको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ हामी बसाइँमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरूमा आवाज मिसाउने गर्छौँ तपाईँको त्यो जीवन्त भावनाहरूमा ती भावना रूपी डुङ्गामा एकैछिन सेयर गर्छौँ तपाईँको भावनासँगै सेयर गर्ने गर्छौँ यो बसाइँमा आज पनि सोही क्रममा जुड्नको लागि हामी कार्यक्रम मेरो रचनाको बसाइँलाई लिएर उपस्थित भइसकेका छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेका थिएँ जुन गजललाई पठाउनु भएको थियो कमल सङ्घर्ष जीले ठुले शयन देखि उहाँले पठाउनु भएको थियो सपनीमा तिमी आउँदा टोलाउँछन् आँखाहरू कल्पनामा हराउँदा टोलाउँछन् आँखाहरू य यता यादले मलाई पागल बनाएको बेला तिम्रै तस्विर मुस्कुराउँदा टोलाउँछन् आँखाहरू निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सर्जक साहित्यकार कमल सङ्घर्षजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ तपाईँको मैले पाइराखौँ यो बसाइँमा रहेर तपाईँकै रचनाहरू पढ्न पाइराखौँ प्रिय मित्र हामी कार्यक्रमको सुरुवातमा छौँ तपाईँले यो अवगत गराउन चाहन्छु कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्टमा सुन्न सक्नुहुनेछ ब्लग मार्फत विभिन्न वेबसाइटमा पनि तपाईँले सुन्न सक्नुहुनेछ मोहन बिहानी ब्लग डट मा स्पोर्ट डट कममा गरी चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कममा पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि यो व्यवस्था गरिदिनु भएको केही सर्जकहरूलाई म सम्झन चाहन्छु यो समयमा रहेर मोहन बिहानी भक्तिपुर साथ सर्लाहीका मित्र हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी रामशरण श्रेष्ठजीलाई पनि म यो समयमा सम्झन चाहन्छु उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूले चाहिँ जुन कार्यक्रम मेरो रचनालाई तपाईँ समक्ष सुन्नको लागि तपाईँलाई त्यो व्यवस्था गरिदिएका छन् गरिदिनु भएको छ ब्लग स्पोर्टमा राखेर रा। प्रे मित्र हामी कार्यक्रमको सुरुवातमा छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई जोडिसकेको छु त्यसै गरी अर्को गजललाई पनि म यो बसाइँमा रहेर जोड्न चाहन्छु अन्यासका पानाहरू गजल सङ्ग्रहमा समावेश भएको एउटा गजल छ मेरो हातमा रामकृष्ण पौडेल अन्यासजीले लेख्नु भएको गजल उहाँको गजललाई अगाडि जोड्न चाहन्छु हराएर लौ आज तिम्रै सहरमा हराएर लौ आज तिम्रै शहरमा मरेसो प्रिएकै आधार जहरमा हराए लौ आज तिम्रै सहरमा मरेसो प्रियकै आधारको जहरमा बिर्सन्छु आफैलाई सुनेर त्यो बोली बिर्सन्छु आफैलाई सुनेर त्यो बोली रमेशु तिम्रै ती गजलका बहरमा मरेसु प्रिएकै आधारको जहरमा सजाउँछु भनेर मुटुको कुनामा सजाउँछु भनेर मुटुको कुनामा बन्नाएर महल्त्यो रहरै रहरमा मरेछु प्रिए सिकै आधारको जहरमा सबैका छन् एक आफ्नै सपना सबैका छन् एक आफ्नै सपना म पर्खेँ उनैलाई प्रेमको लहरमा मरिछु प्रिय सिकै आधारको जहरमा खै हात पाउँछु पाउँदिनँ आखिर खै हात पाउँछु पाउँदिनँ आखिर यो रामो डुबेको छ प्रेमकै नजरमा हराइ लौ आज तिम्रै सहरमा मरिछु प्रिय आधारको जहरमा हराएलौ आज तिम्रै शहरमा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामकृष्ण पौडेल अन्यासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ चितवन का साहित्यकार हुनुहुन्छ र उहाँहरूका अन्याय यसका पानाहरू गजल सङ्ग्रह भर्खरै बजारमा आएको छ तपाईँहरूले पनि पढिसक्नु भएको होला सायद मलाई लाग्छ हामीले अन्याय पाना गजल सङ्ग्रहमा समावेश भएका केही गजलहरू गत हप्ताका दिनहरूमा पनि पहिलेका दिनहरूमा पनि जोड्दै आइराखेका छौँ र कार्यक्रममा यो रचना पठाएर सहयोग गरिदिनु भएको लागि रामकृष्ण पौडेल सर्जकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु दसैँ पनि नजिक नजिक छ तपाईँलाई थाहा छ मलाई थाहा चा, छ हाम्रै चाह हाम्रै नजिक नजिक गाउँघरमा आइपुगिसकेको छ त्यही भएर पनि आज धेरै रचनाहरू गजल आ, कथा कविताहरू पनि दसैँ वरिपरिका आइपुगेका छन् मसँग मेरो हातमा गजल छ दसैँ तिहार विशेष भनेर शीर्षक लेख्नु भएको छ रबिन शर्मा चापागाई सर सरदार जहाद नवलपराँसी भनेर उहाँले ठेगाना लेख्नु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु दसैँ आयो भन्दा घरमा मेरो मुटु चर्किनेछ दसैँ आयो भन्दा घरमा मेरो मुटु चर्किनेछ सम्झदा रातोटीका आँसु भेल दर्किनेछ आमा सधैँ बुवासँग एउटै प्रवाह गर्छिन् अरे आमा सधैँ बुवासँग एउटै प्रवाह गर्छिन् अरे मेरो मुटु कान्छो छोरा कैले घर फर्कनेछ सम्झिँदा रातो टिका आँसु भेल दर्किनेछ यो दसैँमा यस्तै भयो अर्को साला आउँछु आमा यो दसैँमा यस्तै भयो अर्को साला आउँछु आमा तिम्रै सबै दुःखहरू आफै आफै तर्कनेछ सम्झँदा रातो टिका आँसु भेल तर्कनेछ सबै आफन्तले तिमीलाई हेला गरेछन अरे आज सबै आफन्तले तिमीलाई हेला गरेछन अरे धन कमाए फर्केपछि सबै सबले फुल छर्कनेछ सम्झिँदा रातो टिका आँसु भेला दर्कनेछ नभन्नुहो दिदीलाई यो तिहारमा आएन भाइ नभन्नुहो दिदीलाई यो तिहारमा आएन भाइ फेरि निधार खाली हुँदा दिदी पनि झर्कनेछ सम्झिँदा रातो टिका आँसु भेला दर्कने छ दसैँ आयो भन्दा आमा घरमा मुट्टु चर्कनेछ दसैँ आयो भन्दा घरमा मेरो मुटु चर्कनेछ सम्झँदा रातो टिका आँसु भेला दर्कने छ आ uh गए -huh. uh -huh. टिकाको दिन परदेशी छोरो सम्झी नरुनुहेआमा रातो टिका जमारा थालमाले परेली नधुनुहेआमा पोहोर दसैँमा टिका लगाएको बिर्सिएको छैन आमा पोहोर दसैँमा टिका लगाएको बिर्सिएको छैन आमा यो साल दसैँमा म आउने आसमा नरुनुह आमा टिकाको दिन परदेशी छोरो सम्झी नरुनुह आमा मेरी सानीमा आउने बाटो कुर्दै हुलिन् यो देशमा मेरी सानी बाटो कुर्दे होलीं दश मेरा फोटो में टीका लगाए सुनु है न टीका को दिन परदेशी छोरो समझी नरुन है आमा मेरो याद में कूद होली अंधेरी में मेरी सानी मेरे याद में कूदे होली अंधेरी मेरी सानी यह दस में आउन उनलाई समझौन है आमा रातो टीका जमरा था पढ़े नधुन है आमा टीका को दिन परदेशी छोरो समझी नरुन हे आमा टीका को दिन परोरो समझी हे आमा अन्जान श्रेष्ठ भागी कान्छी बजार स्याङझाका मित्रको रचनालाई मैले उपसायमा वाचन गरेँ वास्तवमा पनि आज नेपाल हामी नेपालीहरूको दसैँ तिहार नजिकै छ यो समयमा हाम्रा परदेशिएका दाजुभाइ दिदीबहिनीहरू हामीलाई सम्झिराखेका छन् आफ्नो आमालाई सम्झिराखेको अवस्था छ आफ्नो कार्य व्यस्तताले गर्दा नेपाल फर्किन नसक्ने आफ्नो घरमा आफ्नो आमा बुवाको आशीर्वाद थाप्न फर्कन नसक्ने अवस्थामा रहँदा जमारा र रा त्यो रातो टिकाको थाली लिएर नबस्नु है आमा आँखामा त्यो परेलीमा चाहिँ आँसु नबिजाउनुहोला भन्ने सन्देश हर्कदै थियो अन्जान श्रेष्ठ आवागीको यो रचनामा निकै सुन्दर रचना अन्जान श्रेष्ठ आवागेजीले कान्छी बजार साङ्जादेखि यो रचनालाई पठाइदिनु भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा अजयजीको रचना छ उहाँको घर जनकपुर नगरपालिका चार हालजी जिल्ला स्वास्थ्य कार्यालय आसाममा हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मुटु चल्छ तिम्रै लागि बन्द हुन्छ तिम्रै लागि मुटु चल्छ तिम्रै लागि बन्द हुन्छ तिम्रै लागि परदेशी भई टाडा हुँदा यो मनरुन्छ तिम्रै लागि निर्दय ज जमानामा पाइलै पिच्छे काँडा टेक्छु निर्दय जमानामा पहिलै पिच्छे काँडा टेक्छु मेरो प्रेमको महासिमापन जाल बुन्न तिम्रै लागि परदेशी भई टाढा हुँदा यो मन रुन्छ तिम्रै लागि माथि आका चि च्यातिएदा तला धर्ते फाट्न सक्छ माथि आका च्यातिएदा तल धर्ते फाट्न सक्छ कालो रगतमा उधाउने शीतल जुन्छ तिम्रो लागि मुटु चल्छ तिम्रै लागि बन्द हुन्छ तिम्रै लागि सधैँभरि उनको आश प्रकाश पनि बल्ने गर्छ सधैँभरि मनको आश प्रकाश पनि बोल्ने गर्छ अझै भई यो मुटुले माया हुन्छ तिम्रै लागि मुटु चल्छ तिम्रै लागि बन्द हुन्छ तिम्रै लागि परदेशी भई टाढा हुँदा यो मन रुन्छ तिम्रै लागि परदेशी भई टाडा हुँदा यो मन रुन्छ तिम्रै लागि निकै सुन्दरचना जनकपुर नगरपालिका चार हाल जिल्ला स्वास्थ्य कार्यालय आश्रमदेखि चाहिँ उहाँले यो रचनालाई पठाउनु भयो र तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को एउटा रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हातमा देवराज भन्तना विवश आश्रमले गोर्खादेखि पठाउनु भएको रचना छ तिमी बिना मर्सु कसम माया छैन नभना तिम्रै तिमी बिना मर्सु कसम माया छैन नभना सयौँ जुनी तिम्रै हुमा होइन नभना जति टाढा उति माया गाडा भन्छन् जति टाढा उति माया गाडा भन्छन् समय परिस्थिति सदे, साथमा भइन नभना सयौँ जुनी तिम्रै हुमा होइन नभना सङ्घर्षको फल मिठो प्रतीक्षा करना सिका संघर्ष को फलमिठो प्रतीक्षा करना सिक बदलि दिल भोली धरती रहन नवना सयौं जुनी तिम्रे हुम होइन नभन दुःख सुख एकै कहाँ हुन्छ कर्ममा दुःख सुख एकै कहाँ हुन्छ कर्ममा काँडमा पनि छ जीवन मौज मस्ती हैन नवना सयौं तिम्रै हुम होइन नभन तिमी बिना मसु माया छैन नभन सयौं जुनी तिम्रै हुन देवराज भन्स आश्रुमले गोर्खा परेलीको सीत पिएर हाँस्नु सिक्दैछु विरहका गीत गाएर नाच्न सिक्दैछु पिर बेथासिएर आफ्नै मुस्कान साथ पिर बेथासिएर आफ्नै मुस्कान साथ जुनी भर नै हाँसी खुसी बाँच्न सिक्दैछु र अर्को समुद्रमा यो आत्मा नखोजी। रहरको समुद्रमा यो आत्मा नखोजे श्रम शिव जाँगर साँच्न सिक्दैछु अँधेरो रातमा भाग्यको दोष नठानी कर्मे आफ्नै शिर जाँच्न सिक्दैछु परेलु सित पिएर हाँस्न सिक्दैछु बिरहाका गीत गाएर नाच्न सिक्दैछु बिराहाका गीत गाएर नाच्न सिक्दैछु अर्जुन दृष्टि पौडेल पोखरादेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अब भने हामी कार्यक्रमको निकै अन्ततिर आइसकेका छौँ र अब भने विदा माग्नुपर्छ आजको यो साहित्यिक बसाइको ढुङ्गालाई यहीँ कतै किनारातिर राख्ने बेला भइसकेको छ अब भने छुट्नुपर्छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन धन्य चाहन्छु जसले मलाई इन्टरनेटमा सुन्नुभयो रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु यो समयमा सम्झना चाहन्छु भक्तिपुर साथ सल्लाहेका मित्र मोहन बिहानी त्यसै राम शरण श्रेष्ठजीलाई सम्झन चाहन्छु उहाँहरूले कार्यक्रम मेरो रचनालाई चाहिँ ब्लग स्पोर्टमा राखेर रा। सहयोग गरिदिनु भएको छ प्रति पनि निकै आभारी रहे र रचना पठाउनु नै तपाईँ सबै सबैप्रति आभारी रहँदै प्रविधिमा रहेर मेरो स्वरलाई तपाईँको रेडियो शिटसम्म गुन्जाउन सहायता गर्नुहुने मित्र दर्पण पारीका मित्र हितैशी मित्र भन्न चाहन्छु म प्राविधिक राज मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि यो साहित्यको साझा फुलबारी कार्यक्रम का मेरो रचनाको आगामी हप्तासम्मको लागि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार तपाईँको बाकी शुभ रहोस् कहाँ पुग्यौ नेटो काटे मलाई थाते गाएको मान्छे कहाँ पुग्यौ नेटो काटी मलाई थाते मान्छे तिमी जसको भए पनि मैले मन पराको मान्छे तिमी जसको भए पनि मैले मन पराएको मान्छे मैले मन पराएको मान्छे मैले मन पराएको मान्छे म त सत्य तिमीलाई खोज्दा आफैलाई हराएको मान्छे म त सथी तिमीलाई खोज्दा आफैलाई हरा सो मंजे को मं सभी खुशी मिलोस् मेरू मन रुआ मं मैं मन पे मैं मन पे मत हजर पाइला भन्दा धेस धेरे लगा मंजे मत हजूर फाइल खाता